बसन्ति रङ छर जादु घर पागल पागल बनायो पिए यो हरेरा पागल बसन्ति रङ छरे बनायो फेरि उस्तै बनायो फेरि उस्तै बनायो फेरि उस्तै बनायो तारा हरे पागल पागल बनायो प्रिय यो दिल र पागल नसोचेको कुरा आज सोचाएर गयो नसोचेको कुरा आज सोचाएर गयो जबरजस्ती उसले माया कोचाएर गयो नसोचेको कुरा आज सोचाएर गयो जबरजस्ती उसले माया कोचाएर गयो दुनियाँ रमाउँदैछ तर मलाई भने दुनियाँ रमाउँदैछ तर मलाई भने गुलासँग काँडा ल्याइ घोचाएर गयो न नसोचेको कुरा आज सोचाएर गयो जबरजस्ती उसले माया कोचाएर गयो पनि मन परायो पनि मन परायो हँसने रुने बनायो हँस्ने रुने बनायो हँसने रुने बनायो हँसने रुने बनायो हँस्ने रुने बनायो आखा घर र पागल पागल बनायो पिए यो दिल हरेर पागल नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अननेय मित्र विष्णु शेषसँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाट सँगसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचारपछि करिब करिब दस बजीसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनामा तपाईँकै गीत कथा कविता हाइकु साहित्यका सबै विधाहरूका फुलाहरू फुल्छन् यो बसाइँमा रहेर हामी तपाईँकै भावना तपाईँकै गजल तपाईँकै यति जीवन्त रचनाहरूमा आवाज मिसाउने काम गर्छौँ यो बसाइँमा रहेर हामी आज पनि तपाईँकै रचनाहरूको साथमा म उपस्थित भइसकेको छु कार्यक्रमको सुरुवातमा मैले एउटा मुक्तकलाई उत्थान गरेको थिएँ मुक्तकद्वारा आजको कार्यक्रमको ढोका मैले खोलेको थिएँ सरू भण्डारीजीले शुक्रनगर चितवनदेखि पठाउनु भएको थियो निकै सुन्दर मुक्तक थियो उहाँको नसोचेको कुरा आज सोचाएर गयो जबरजस्ती उसले माया कोचाएर गयो दुनियाँ रमाउँदैछ तर मलाई भने नसोचेको कुरा आज सोचाएर गयो जबरजस्ती उसले माया कोचाएर गयो दुनियाँ रमाउँदैछ तर आज मलाई भने गुलाबसँग काँडा ल्याई घोचाएर गयो गुलाबसँग काँडा ल्याई घोचाएर यो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सरु भण्डारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट चिसापानी गरी डब्लु डब्लु डब्लु डट मोहन पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा तपाईँलाई पाइक मौका मिलेसम्म तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र कार्यक्रम मेरो रचनाको विषयमा आज अनि तपाईँकै रचनाहरूको साथमा म छु र तपाईँकै रचनाहरूलाई अगाडि जोड्ने जमर्को मैले गरिराखेको छु कार्यक्रम मेरो रचनाको बसाइमा हामी शब्द शब्दका कुरा गर्छौँ ती अक्षेरका कुरा गर्छौँ र ती भावनाका कुराहरूमा हामी तपाईँका भावनाहरूसँगै डुब्ने गर्छौँ यो समयमा तपाईँ मसँग रहनुहुनेछ आधा घन्टाको समय तपाईँले मलाई दिनुहुनेछ यो विश्वास मैले लिएको छु र अलिकति रेडियोको भुलमलाई ठुलो बनाउनुहोस् नजिक आउनुहोस् तपाईँको भावनाहरूसँग तपाईँका ती जीवन्त भावनाहरूसँग एकैछिन बगाउँ कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरिसकेँ त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा मुक्तक छ मधुर मुस्कानजीको यो रचनालाई उहाँले सनपुर रौतहटदेखि पठाउनु भएको हो उहाँको मुक्तकलाई अगाडि जोड्छु यो समयमा उनको मनको बगैँचामा फुल्न नसकेपछि उनको मनको बगैँचामा फुल्न नसकेपछि नजिक भई एक आपसमा फुल्न नसकेपछि उनको मनको बगैँचामा फुल्न नसकेपछि नजिक भई एक आपसमा फुल्न नसकेपछि कठै उसले आत्महत्या गर्यो अरे आज कटै उसले आत्महत्या गर्यो अरे आज कसै गरी उनीलाई भुल्न नसकेपछि उनको मनको बगैँचामा फुल्न नसकेपछि नजिक भई एक आपसमा खुल्न नसकेपछि नजिक भई एक आपसमा खुल्न नसकेपछि आफ्नो मायलुसँग आफूसँग त्यो खुल्न नसकेका कुराहरू अनि आफ्नो मायालुसँग जीवन बिताउन नपाउँदा आत्महत्या गर्नुपरेका कुराहरू आफ्नो मायलुले छोडेर जाँदा गए तापनि आफ्नो मायहरू अरूकै डोलीमा सजिएर जाँदा पनि आफ्नो मायाहरूलाई भुल्न नसकेपछि आत्महत्या गरेका कुराहरू अनि आफ्नो मनको बगैँचामा उसलाई फुलाउन नसकेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर म मधुर मु, मुस्कानजीलाई यो सुन्दरचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्छु यो समयमा मेरो हातमा जगत कार्कीजीले मोरानदेखि पठाउनु भएको रचना छ हाल उहाँ बार दुबईमा हुनुहुन्छ रचनालाई पनि अगाडि जोड्छु तिम्रो यस सहरमा तिम्रो यस सहरमा जे पनि हुनसक्छ यही अन्धो प्रहरमा जे पनि हुनसक्छ जिन्दगी र समुद्रमा फरक छैन हेर्दा जिन्दगी र समुद्रमा फरक छैन हेर्दा उठेका ती लहरमा जे पनि हुनसक्छ यही अन्धो प्रहरमा जे पनि हुनसक्छ शिरमा टेक्ने र पाहुमा पुज्ने उही हो मान्छे शिरमा टेक्ने र पाउ पुस्ने उही हो मान्छे उसको स्वार्थी ठहरमा जे पनि हुनसक्छ यही अन्धो सहरमा जे पनि हुनसक्छ माया गर्ने हातमा गुलाब पछाडि छुरा माया गर्ने हातमा पक... गुलाब पछाडि छुरा मुटुमा मन्द जहर जे पनि हुनसक्छ यही अन्धो प्रहरमा जे पनि हुनसक्छ चोरले सिपाही थुन्छ खल्तीमा क्या छ जमाना चोरले सिपाही थुन्छ खल्तीमा क्या छ जमाना जिउनु पर्छ कहरमा जे पनि हुनसक्छ यही अन्धो प्रहरमा जे पनि हुनसक्छ तिम्रो यस सहरमा जे पनि हुनसक्छ यही अन्धो प्रहरमा जे पनि हुनसक्छ यही सहरमा जे पनि हुनसक्ने कुराहरू अनि जिन्दगी र समुन्द्रलाई फरक नपाएका कुराहरू हुँदै थियो गर्दै हुनुहुन्थ्यो जगत् कार्कीजी निकै रचना यो सुन्दरचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र व्यवसायमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सँगै मरे रे भू मस्तु हजार मेरे के भू मतु हज पैलो बिस्तार बिस्तार माय मंत मया लो मेर के भू मजस्तु हजार तिमी तस् पर ममर दा मर छो न भ्रिय तिमी तस् पर मर के भू मजस्तू हजार पै हज बोट एउटा फुल झरिदैमा सुदेखि सिउँदो तिम्रो मैले संसार छोडिदैमा मरि मरेर के भयो म जस्तो हजार पाइहाल्छु वास्तवमै पनि आफूले चाहिएको मान्छे आफूबाट टाढा हुँदा आफ्नो माइलोलाई हामीले जसरी पनि नपाएपछि अनि आफ्नो मायलुलाई भलो चिताउनुपर्छ हामीले आफ्नो मायालाई अमर बनाउनु छ भने हामी मरेर पनि आफ्नो मायलुलाई बचाउन सक्नुपर्छ आफ्नो त्यो मायालाई अमर राख्न सक्नुपर्छ होइन र मित्र आज धेरै मानिसहरू आफ्नो माया जालमा परिसकेपछि आफ्नो माइलोले छोडिसकेपछि आत्महत्या गर्ने कुराहरू गर्छन् तर हामी आफ्नो मायलुले छोडे तापनि आफ्नो माइलुलाई खुसी दिनका लागि भए पनि अमर रहन सक्नुपर्छ संग र जिउन सक्नुपर्छ अनि आफू मरेर भए पनि आफ्नो माइलोको लागि त्यो खुसी छर्न हामीले सक्नुपर्छ नै तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरि एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक जनाहरूको साथ उपस्थित हुने गर्छौँ र आज पनि सुही क्रममा जुटिराखेको छु र तपाईँ पनि रचना कोर्नुहुन्छ साहित्यमा कलम चलाउनुहुन्छ भने रचनाहरू पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको ठेगानामा पत्रचारको लागि हाम्रो ठेगाना कार्यक्रम मेरो रचना, मेर रचना रेडियो अर्पण एक सय रत्नगरेक बकुलर चोक सितवन यो ठेगानामा तपाईँले आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई लाइक गरेर पनि आफ्नो रचनाहरूलाई पठाउन सक्नुहुनेछ मेरो रचना सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई तपाईँले पाउन सक्नुहुनेछ आफ्नो फेसबुक पेजबाट तपाईँले आफ्ना रचनाहरूलाई पनि इमेल गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले आरजे पनि आफ्ना रचनाहरूलाई चाहिँ इमेल गर्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको साथमा हामी रहिराखेका छौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु यो समयमा मनोज भट्टराईजीले तेह्र थुम तेह्र थुमदेखि पठाउनु भएको छ हाल उहाँ कोरियामा हुनुहुँदो उहाँको रचना तिम्रो एक दिन कसम खाई तिमीसँगै मरौं पर्खी बस्नु सानो सिउँदो तिम्रो भरौँलाई एक दिन कसम खाए तिमीसँगै मरौँलाई एक दिन आफूभन्दा तिमीलाई विश्वास गर्छु म आफूभन्दा तिमीलाई विश्वास गर्छु म त्यही विश्वास तिम्रै भर परौँलाई एक दिन पर्खे बस्नु सिउँदो तिम्रो भरौँला एक दिन मन्थिएन कुरिया आउन बाध्यताले गर्दा आए मन्थिएन कोरिया आउन बाध्यताले गर्दा आए सङ्कट हारी खुसी सधैँ छरौँ ला एक दिन पर्खिबस्नु सानो सिउँदो तिम्रो भरौँ ला एक दिन पर्खँदैछु फर्कने दिन दिन पर्खँदैछु फर्कने दिनदिन गनी गनी पर्खँदैछु फर्कने दिनदिन गनी गनी सँगै बसे दुःख सुख बाडौँलाई एक दिन पर्खे बस्नु सानो सिउँदो तिम्रो भरौँला एक दिन कसम खाए तिमीसँगै मरौँला एक दिन पर्खिबस्नु सानो सिउँदो तिम्रो भरौँला एक दिन कसम खाए तिमीसँगै मरौँला एक दिन निकै सुन्दरसन आफ्नो मायलुसँग त्यो कसम खाएका कुराहरू अनि आफ्नो माइलोको त्यो सिउँदो एक दिन भर्ने कुराहरू अनि विदेशिनो बाध्यता रहेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना आ, यो सुन्दर रचनाको लागि मनोज भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइरहेको यो बसायमा रहेर तपाईँका रचनाहरू पढ्न पाइरहेको त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु नेत्र अविरलजीले तेरोथुम खोपलिङदेखि पठाउनु भएको रचना छ हाल उहाँ बाराइनमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु यो समयमा गजल छु उहाँको आज बिकसुर अपहरण गरिरहेछ आज बेकासुर अपहरण गरिरहेछ अनि अनि उसलाई अ आक्रमण गरिरहेछ आज बेकासुर अपहरण गरिरहेछ अनि उसलाई आक्रमण गरिरहेछ मार मार गरेर हिजो जनताबिस मार मार गरेर हिजो जनताबिस मिठो मिठो उसले भाषण गरिरहेछ आज विकसुर अपहरण गरिरहेछ नेपाललाई नेताले अचेल किन नेपाललाई नेताले अचेलकिन अमेरिकासँग उदाहरण गरिरहेछ आज विकसुर अपहरण गरिरहेछ त्यो निर्दोष हाँसी खुसीहरू ती निर्दोष हाँसी खुसीहरू मृत्युलाई जीवन समर्पण गरिरहेछ अनि उसलाई आक्रमण गरिरहेछ बन्द कोठाभित्र बेचिएर पल पल बन्द कोठाभित्र बेचिएर पल उसको इज्जत आज शोषण गरिरहेछ आज विकसुर अपहरण गरिरहेछ अनि उसलाई आक्रमण गरिरहेछ अनि उसलाई आक्रमण गरिरहेछ निकै सुन्दरचना यो सुन्दर सुन्दरचनाको लागि नेत्र अभिरालजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु सुरज गुरुङजीले लम्जुङ भोलेटारदेखि पठाउनु भएको रचना छ तिमीलाई मैले एउटा खबर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु हेर्नुहोस् पत्र लौ दुखेर पठाएको छु फलोश फुलोस तिम्रो जीवन यसै गरी फलोश फुलोस तिम्रो जीवन यसै गरी यो नसम्झनु जवा पत्थर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु शुभकामा तिमीलाई जन्मौ जन्मा जन्मा जिउने आधारको मिठो प्रहर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु भोमलाई केही चाहिँदैन प्रिय चाहिँदैन भोमलाई केही चाहिँदैन प्रिय चाहिँदैन सुखनन्द गर्नु तिमीले अस्ति पन्जर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु खुसी मनाऊ दल खेल रमाऊ जिन्दगीमा खुसी मनाऊ दाल खेल मनाऊ जिन्दगीमा यसैले त मैले एउटा अवसर पठाएको छु हेर्नुहोस् पत्र लौ पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु पठाए हेर्नुहोस् पत्र लौ पठाएको छु सुरोज गुरुङ गुरुङ लम्जुङ घरलेटारदेखि उहाँले यो रचनालाई पठाउनु भयो निकै सुन्दरचना तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइमा रहेर अर्को समुर साङ्गीतिक आवाज तपाईँको लागि कसरी बोलो लमा कि उसलाई मुट्टुमा सजाएर उसले छाड़ी त्यसैमा छुरा चलाएर रा। मैले राखे उसलाई मुट्टुमा सजाएर उसले छोड़ी तिसैमा, छुरा चलाएर उसलाई भुल्नै पर्ने खबर आएपछि उसलाई भुल्नै पर्ने खबर आएपछि आएको छु खोलामा तस्बिर बगाएर मैले राखेँ उसलाई मुटुमा सजाएर तरेनन भगवानले जल चढाएर भन्दै तरेन भगवानले जल चढाएर भन्दै पूजा गर्दै पुजारी शराब चढाएर उसले छोडी त्यसैमा छुरा चलाएर जगल गजल लेखेर गजल लेखेर बिग्रियो छोरो सोध्छन् गजल लेखेर बिग्रियो छोरा सोध्छन् मलाई सपार्लन्त विदेश पठाएर उसले छोडी त्यसैमा छुरा चलाएर देश न नबेच्नु भन्छु सधैँ गजलबाट देश नबेच्नु भन्छु सधैँ गजलबाट के हुन्थ्यो भालुलाई पुरान पढाएर मैले राखेँ उसलाई मुटुमा सजाएर उसले छोडी मलाई छुरा चलाएर उसले छोडे त्यसैमा छुरा चलाएर यो रचना सँगसँगै पुनः स्वागत गर्छु कार्यक्रम मेरो रचना तपाईँले सुनिराख्नु भएको छ र हामी कार्यक्रम मेरो रचना सँगसँगै तपाईँका रचनाहरूलाई वाचन गरिराखेका छौँ यो समयमा र तपाईँले हामीलाई रेडियो अर्पण एक सय चार थुप्रो छ त्यसै इन्टरनेट अनलाइनको को डब्लु बाट डट रेडियो अर्पन डट पनि विश्वभर साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरूको साथमा रहन्छौँ तपाईँकै जीवन्त भावनाहरूसँग बग्ने गर्छौँ तपाईँको रचनाहरूलाई वाचन गर्ने गर्छौँ तपाईँ पनि रचना पठाउन चाहनुहुन्छ कार्यक्रम मेरो रचनालाई तपाईँले असाध्यै माया पनि गर्नुहुन्छ रचना पठाएर सहयोग गर्नुहुन्छ तपाईँ सबै सबैप्रति म आभारी रहेँ कार्यक्रम मेरो रचनामा तपाईँ आफ्नो रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्च रचना गरे बकुलो चो चितवन त्यसै गरी तपाईँले इमेल पनि गर्न सक्नुहुनेछ आरजे तिपेन्द्र वान टू थ्री एट फेसबुक पेजमा पनि तपाईँले आफ्नो रचनाहरूलाई पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई सर्च गर्न सक्नुहुनेछ तपाईँले अवश्य पनि आफ्ना रचनाहरू पठाउन मेरो रचनाको फेसबुक पेजलाई पाउनुहुनेछ प्रिय मित्र अब भने हामी कार्यक्रमको निकै अन्तमा छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउँदै ओजेल पर्नुपर्ने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैप्रति आभारी रहे र रचना पठाउनु हुने सबै सर्जकहरूलाई म सम्मान गर्न चाहन्छु यो समयमा र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो पुर्याउन सहयोग हुने दर्पण पारी का अनने